फुल भए तिम्रै मनको बगैँचामा फुल्न गाह्रो भयो फुल भए तिम्रै मनको बगैँचामा फुल्न गाह्रो भयो तिमीलाई बिर्सी संसारमा एक्लै फुल्न गाह्रो भयो धेरै पटक मन मन्दिरमा धेरै पटक मन मन्दिरमा ढकटक्याइसके धेरै पटक मन मन्दिरलाई ढकटकाइसके निष्ठुरी त्यो मनको ढोका खुल्न गाह्रो भयो फुल भए तिम्रै मनको बगैँचामा फुल्न गाह्रो भयो घाइतै दिल्छ दुर्घटनामा घाइते दिल्छ दुर्घटनामा परिन्छ कि भने घाइते दिल्छ दुर्घटनामा परिन्छ कि भने डरै भयो दिलको बारी भित्र ढुल्न गाह्रो भयो तिमीलाई बिर्से संसारमा एक्लै भुल्न गाह्रो भयो पीडित मेरो मनको कथा व्यथा नबुझ्ने भएसी पीडित मेरो मनको कथा व्यथा नबुझ्ने भएसी मेरो मनसँग तिम्रो मनको बह भुल्न गाह्रो भयो फुल भए तिम्रे मनको बगैँचामा फुल्न गाह्रो भयो तिमीलाई बिर्से संसारमा एक्लै भुल्न गाह्रो भयो तिमीलाई बिर्से संसारमा एक्लै भुल्न गाह्रो भयो सुना झार बती अब अजत सुना झार बती को भल्ला न रोहू दे छू पुछने यो हात पर खो आसू पुछने यो हाथ rai ko आँसु बुस्ने त्यो हात पराइसँग पराइसँग जाँदा तपाईँ र मेरो मन दुख्न सक्छ र आफूले दिलमा सजाएको मान्छे आफूले सधैँभरि माया गरिराखेको मान्छे त्यो आफ्नो मनको बगैँचामा फुलाउन खोजेको मान्छे त्यो आफ्नो मनको बगैँचामा फुल्न नसक्दा फुल्न गाह्रो हुँदा यस्तो खालको आवाज तपाईँ र मलाई हुन सक्छ फुल भए तिम्रै मनको बगैँचामा फुल्न गाह्रो भयो तिमीलाई बिर्सी संसारमा एक्लै फुल्न गाह्रो भयो पीडित मेरो मनको कथा थाहा नबुझ्ने भएपछि मेरो मनसँग तिम्रो मनको बहा घुल्न गाह्रो भयो तिमीलाई बेसी संसारमा एक्लै घुल्न गाह्रो भयो नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अननेय मित्र रिजन केसीसँगै म छु तपाईँकै मित्र दिपेन्द्र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 दस बजीसम्म यो बसाइँ बस्नको लागि हामी उपस्थित हुने गर्छौँ यो बसाइँमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनहरूमा आवाज बढ्छौँ आवाज मिसाउँछौँ तपाईँका सिर्जनहरू सदैव जीवन्त रहन्छन् ती जीवन्त रचनाहरूमा हामी अलिकति आवाज थप्छौँ तपाईँका रचनाहरूसँग बहकिन्छौँ तपाईँका रचनासँगै बग्छौँ आज पनि सोही क्रममा जुट्नको लागि उपस्थित भइसकेका छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेँ एउटा गजलबाट आजको कार्यक्रमको ढोका खोले मैले जसलाई पठाउनु भएको थियो प्रकाश पुस्तक राई पुमाजीले यो रचनालाई पठाउनु भएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँप्रति आभारी रहेँ प्रिय मित्र कार्यक्रम मेरो रचना विशुद्ध साहित्यिक बसायो साहित्यका सबै खाले फुलहरू फुल्छन् कार्यक्रम मेरो रचनाको बसाइमा तपाईँकै गीत कथा कविता हाइकु सबै विधाहरू समेट्ने गर्छौँ हामी कार्यक्रम मेरो रचनामा कहिले सर्जकसँगको कुराकानीलाई लिएर आउने गर्छौँ कहिले तपाईँका रचनाहरू सँगसँगै बहन्छौँ हामी र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लग स्पोर्टहरूबाट सुनेर साथ दिन सक्नुहुनेछ कार्यक्रम मेरो रचनालाई तपाईँले सिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट त्यसै गरी मोहन बिहानी डट ब्लग स्पोर्ट गरी रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाजको पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ तपाईँले कार्यक्रम मेरो रचनालाई आज पनि तपाईँकै रचनाहरू मेरा पोल्टाभरि छन् ती रचनाहरूलाई क्रमशः म साथ दिँदै जानेछु तपाईँका रचनाहरूलाई वाचन गर्दै जानेछु आजको यो बसाइमा तपाईँले मलाई अवश्य पनि आज पनि साथ दिनुहुनेछ सुनेर साथ दिनुहुनेछ युवा आशा युवा भारी तपाईँप्रति रहेँ म यो समयमा तपाईँको रचनाहरूलाई क्रमशः अगाडि जोड्न चाहन्छु यो समयमा मेरो हातमा मुक्तक्ष चन्द्र चामलिङजीको यो रचनालाई उहाँले सङ्खुवा सभा हाल झापादेखि पठाउनु भएको हो उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु याद बनिए बस्छौ तिमी दिलको मजेरीमा याद बने बस्छौ तिमी दिलको मजेरीमा भेट भइरहन्छौ सधैँ पानी पधेरीमा तिम्रो पनि चाहना तिम्रो पनि चाहना त्यो भेटिरहँ सधैँ तिम्रो पनि चाहना त्यो भेटिरह सधैँ चन्द्रमामा झै पूर्णिमाको छाउँछौ अँधेरीमा याद पनि बस्छौ तिमी दिलको मझेरीमा भेट भइरहन्छौ सधैँ पानी पँधेरीमा भेट भइरहन्छौ सधैँ पानी पँधेरीमा निकै सुन्दर रचना आफ्नो त्यो मायालुको याद आउँदा आफ्नो मायालुलाई त्यो दिलको मझेरीमा भेट अनि पानी पधेरामा भेटेका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि चन्द्र चामलिङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो साथको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ तपाईँको पाइरहेको त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु विकल्प बाबु गीतानगर एक चितवनदेखि पठाउनु भएको एउटा गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु त्रास छ चा। आँखाभरि प्रलयको त्रास छ आँखाभरि प्रलयको कैदिन हो जिन्दगी समयको मात्र अलिकति हाँसोको लागि मात्र अलिकति हाँसोको लागि यहाँ जरुरत पर्छ अभिनयको कैदिन हो जिन्दगी समयको तिमी आमाको अस्मिता बेच्छौ तिमी आमाको अस्मिता बेच्छौ मुटुमा देश हुन्छ कतिपयको कैदिन हो जिन्दगी समयको नसजाउन सक्छु नमेटाउन सक्छु नसजाउन सक्छु नमेटाउन सक्छु के उपहार देऊ यस्तो प्रणयको कैदिन हो जिन्दगी समयको पत्थर मुटु अझै पत्थर बर्साउँछौ पत्थर मुटु अझै पत्थर बसाउँछौ पीडा नबुझे का रहने छौ जल सहेको कैदिन हो जिन्दगी समयको त्रास छ आँखाभरि प्रलयको कैदिन हो जिन्दगी समयको निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि विकल्प बाबुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो बसाइमा रहेर वास्तवमा पनि जीवन यो जिन्दगी समयको सँगसँगै हामी हिडढुल गर्न सक्नुपर्छ समय हाम्रो पछि दौडिँदैनन् हामी समयको पछि दौडिन सक्नुपर्छ समय सँगसँगै शंग हामी हिँड्न सक्नुपर्छ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा राम श्रेष्ठ चिसापानी चा। छ र छापदेखि लेख्नु भएको पठाउनु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु आँखा हुँदैमा आँखा हुँदैमा देख्दैनन् सबैले आँखा हुँदैमा देख्दैनन् सबैले पुरा आत्मा यो बुझ्दैनन् सबैले उसको मुटुमा अर्को पो रहेछ उसको मुटुमा अर्को पो रहेछ मान्छे चाहेको भेटिँदैनन् सबैले आँखा हुँदैमा देख्दैनन् सबैले मान्छे ढुङ्गाको बनेर के गर्नु मान्छे ढुङ्गाको बनेर के गर्नु यता देउता देउता पुज्दैनन् के सबैले आँखा हुँदैमा देख्दैनन् सबैले ज्यान कसैले बेचेर गएछ ज्यान कसैले बेचेर गएछ वस्तु खराब किन्दैनन् सबैले पुरा आत्मायो बुझ्दैनन् कसैले राम जपेर चल्दैनन् गुजारा राम जपेर चल्दैनन् गुजारा लास जिन्दगी बाज्दैनन् सबैले लास जिन्दगी बाँच्दैनन् सबैले आँखा हुँदैमा देख्दैनन् सबैले पुरा आत्मा यो बुझ्दैनन् सबैले आँखा हुँदैमा देख्दैनन् सबैले निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामचरणजीप्रति पनि आभारी रहे त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु प्रकाशमणि खनाल गोलधाप छ चार झापादेखि पठाउनु भएको छ यो रचना उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु इसारले नबलाऊ देखलान् कसैले ईशारले नबलाऊ देख्लान् कसैले समाचार जतासुकै लेख्लान् कसैले ल्याएको छु प्रणय यो रातो गुलाब ल्याएको छु प्रणयको रातो गुलाब आउ लिन पँधे पंहरी में भेटलन कसई लेता सुक लेखलन कसईले हल्ला खल भयोने आज बाटो में हल्ला खल भो आज बाटो में मेु मोटु तिमी छेक्लन कसैली मेरू मुटु तिमी छेक्लन कसईले समाचार जतासुक लेखलन कसईले अजम नाता हमो संयों जुनी नाता हम संयोजुनी प्रेम कथा जीवन को मेटलन कसैली समाचार जतासुक लेखलन कसैली चीर चीर मोटू पारी सारा जिन्दगी चीर चीर मुटु पारी सारा जिन्दगी चुखो माया प्रेमलाई रेटलन कसैले इसाराले नबलाउ देख्लन कसैले समाचार जतासुकै लेख्लन समाचार जतासुकै लेख्लान् गजलकार प्रकाशमणि खनालजीको यो रचना सँगसँगै अर्को समुदर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रमसँगै रहनुहोला गुलाब को फूल भि मुलाब को फूल भि मया दिने आज करने कबूल भि मन अनी मुटूभरी तिम्रे नाम लिखे मन अनी मुटूभरी तिम्रे नाम लेखे मैले टांग्ने तुल भि मया दिवला गुलाब को फूल भि मे कहीं नलुकाई आज तिमी नई केही पनि नलुकाई आज तिमीलाई नै करोडौँको फुलभित्र माया दिउँला आज गर्ने कबुलभित्र माया दिउँलाने चोखो तिम्रो माया पाउँदा आफै बगिदिने चोखो तिम्रो माया पाउँदा आफै बगिदिने आँसुको यो मूलभित्र माया दिउँला नि आज गर्ने केबुल कबुलभित्र माया दिउँलाने सारा कुरा बिर्सिएर बाँध अङ्गालोमा सारा कुरा बिर्सिएर आधा अङ्गालोमा पातलो त्यो झुलभित्र माया दिउँला नि गुलाबको फुलभित्र माया दिउँला नि आज गर्ने कबुलभित्र माया दिउँला नि गुलाबको फुलभित्र माया दिउँला गजलकार शान्ति अधिकारीको यो रचना सँगसँगै गजल सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनामा तपाईँ सुनिराख्नुभएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु पनि विश्वभर एकैसाथ सुनिराख्नुभएको छ गुलाबको फुलभित्र माया देउलि आज गर्ने कबुल कबुलभित्र माया देउलानी भन्दै हुनुहुन्थ्यो शान्ति अधिकारी बाँकेका सर्जक हुनुहुन्छ उहाँ त्यसै गरी अर्को रचना पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा सन्दीप सङ्ग्रौला दिल्लु दिल्दुके एचआई फ्रम मलेसिया भनेर लेख्नु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु मुक्तक छ उहाँको रानी बनमा चरी रुना छाड्यो किन रानी बनमा न्याउलीचरी रुना छाड्यो किन मेरो यादले तिम्रो मुटु छुना छाड्यो किन रानी बनमा न्याउलीचरी रुना छाड्यो किन मेरो दिलले यादले तिम्रो मुटु छुना छाड्यो किन यो ओप्रिएसी यति छिट्टै भुल्यो हाम्रो बाच क बाछ ओ प्रिएसी यति छिटै भुल्यो हाम्रो बाछ पहिले झैँ म्यासेज मिसकल हुन छाड्यो किन रानी वनमा न्याउलीचरी रुन छाड्यो किन मेरो यादले तिम्रो मुटो छुना छाड्यो किन आफ्नो यादले चाहिँ आफ्नो माइलोको याद छोडेका कुराहरू दिलमा त्यो यादहरू मेटिएका कुराहरू हुँदै थियो निकै सुन्दरचना यो सुन्दरचनाको लागि सन्देप प्रति आभारी रहे त्यसै गरी अर्को रचना पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा पूर्ण लिम्बू पूर्वेली धनकुटा डाँडा बजारदेखि पठाउनु भएको मुक्तक छ उहाँको मुक्तकलाई पनि अगाडि जोड्न चाहन्छु पापी काल लिन आउँछु भन्छ सपनीमा पापी काल लिन आउँछु भन्छ सपनीमा नर्क होइन स्वर्कामा घर भन्छ सपनीमा नचिनेका मान्छेहरू गाउँदै नाच्दै वनमा नचिनेका मान्छेहरू गाउँदै नाच्दै भनमा मेरो लास गाड्न खाडल खन्छ सपनीमा पापी काल आउँछु भन्छ सपनीमा नर्क होइन सुर्कामा घर बन्छ सपनीमा पापी काल आउँछ भन्छ सपनीमा निकै सुन्दरचना यो सुन्दरचनाको लागि यो मुक्तको लागि पूर्ण लिम्बू पूर्वेलीजीप्रति पनि आभारी रही आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मुक्त छ मुना राना धादिङदेखि पठाउनु भएको छ निराशा छ त किन किन निराशा छ किन किन रोएर छ मन किन किन निराशा छ त किन किन रोएरा क्षम किन किन सो प्राण आफैसँग सोध्छु प्राय आफैसँग बेकार लाग्छ जीवन किन किन रोइरहेछ मन किन किन निराशा छ त किन किन आफ्नो मन रोएका कुराहरू तन रोएका कुराहरू अनि किन रोइराखेको छ भनेर आफैले आफैलाई प्रश्न गरेका कुराहरू रचनामा हुँदै थियो मुना राणाजीलाई यो रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु नेत्र अविरलजीको रचना छ तापले जुनदेखि उहाँले यो रचनालाई पठाउनु भएको हो निकै गर्नुहुन्छ उहाँले रचना पठाएर उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु माया बेच्ने तिम्रो त्यो सहर रहेछ माया बेच्ने तिम्रो त्यो सहर रहेछ मलाई जलाउने मिठो जहर रहेछ वैशामा डुबेर एक्लै हराए यहाँ वैशामा डुबेर एक्लै हराए यहाँ तिमीलाई खोज्ने मेरा रहर रहेछ माया बेच्ने तिम्रो सहर रहेछ ठोकिएर छाल ठोकिएर छालसँगै किनारलाई ठोकिएर छालसँगै किनारलाई पछ्याउँदै बग्ने मनको नहर रहेछ मलाई जलाउने मिठो जहर तिम्रो बारे तिम्रो बारे दुनियाँले कुरा काट्दै तिम्रो बारे दुनियाँले कुरा काट्दै तिमीलाई हेर्ने बैसको लहर रहेछ मलाई चलाउने मिठो चहर रहेछ एक दुईजना तिम्रै चर्चा गर्ने एक दुईजना तिम्रै चर्चा गर्ने अझै यहाँ बस्तीतिर बहर रहेछ माया बेच्ने तिम्रो त्यो सहर रहेछ मलाई चलाउने मिठो जहर रहेछ मलाई जलाउने मिठो जहर रहेछ आफ्नो मायालुले त्यो माया बेच्ने सहर भएका कुराहरू मायालुको त्यो मायाले आफूलाई जलाउनको निम्ति जहर भएका कुराहरू वैशामा डुबेर चाहिँ आफ्नो मायलुसँग परेका ती रहरहरू त्यत्तिकै भएका कुराहरू सेलाएका कुराहरू मायालुको चर्चा चाहिँ बस्ती बस्तीमा चलेका कुराहरू हुँदैथ्यो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि नेत्र अविरलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को मुक्तकलाई पनि अगाडि जोड्न चाहन्छु छिना मखु नौ भोजपुरदेखि पठाउनु भएको छ प्रदीप खिमदुङ राईजीले मुक्तक उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु फेरि बेग्लै जीवन जिउन जागेको छु फेरि बेग्लै जीवन जिउन जागेको छु एक्लै म एकल यात्रा गर्न लागेको छु फेरि बेग्लै जीवन जिउन लागेको छु एक्लै म एकल यात्रा गर्न लागेको छु सुनौलो संसार खोज्दै ती पुरा झुटो सुनौलो संसार खोज्दै ती पुरानो झुटो बाच कष्टम दिनेहरूबाट भागेको छु फेरि बेग्लै जीवन जिउन जागेको छु एक्लै म एकल यात्रा गर्न लागेको छु आफ्नो त्यो जीवनलाई आफ्नो त्यो पुरानोको दिन दिनहरूलाई भुलेर चाहिँ नयाँ बाटोहरू नयाँ जीवन जिउन सुरुवात गरेका कुराहरू हुँदै थियो निकै सुन्दरचना जीलाई यो रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा मिना पुमार राईजीको गीत छ उहाँले यो गीतलाई खोटाङदेखि पठाउनु भएको हो उहाँको गीतलाई अगाडि जोड्न चाहन्छु जहाँ रहिनी आफुलाई मान्छौ नेपाली जहाँ रहिने आफूलाई मान्छौ नेपाली वीरता र गौरवशाली ठान्छौँ नेपाली अन्यायसँग लडी छोड्छन् नेपाली हुन वीर सफलतालाई चुमी छाड्छन् नझुकाई शिर हिमाल पहाड तराई मधेस मान्छौँ नेपाली वीरता र गौरवशाली ठान्छौँ गोर्खेली आकाश धरती पहाड आकाश धरती पहाड पर्वत हाम्रै सेरोपेरो आकाश धरती पहाड पर्वत हाम्रै सेरोपेरो यहाँ माटोमा रमाउनु छु नगरौँतिरो मेरो पूर्व पश्चिम उत्तर दक्षिण मान्छौँ नेपाली वीरता र गौरवशाली ठान्छौँ गोर्खाली जहाँ रहिनी आफूलाई मान्छौँ नेपाली वीरता र गोर् ब... गौरवशाली ठान्छौँ गोर्खेले निकै सुन्दर गीत यो गीतको लागि मिना पुमा राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो साथको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा घनश्याम मुढाभारीजीले यो रचनालाई पठाउनु भएको छ नुवाकोटी हालदोहा कतार म हुनुहुन्छ उहाँ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु खेल खेल खेल्ने मैदानमा उपस्थित गरायो खेल खेल्ने मैदानमा उपस्थित गरायो जिताउने बाहनामा पराजित गरायो यो बस्ती सिर्फ रहेछ अन्धहरूको रहेछ यो बस्ती सिर्फ रहेछ अन्धहरूको रहेछ मेरो दृष्टि यिनबाटै नियन्त्रित गरायो जिताउने बाहनामा पराजित गरायो सुरुमा मन सम्मान सुरुमा मान सम्मान गराए झैँ नाटक गरे सुरुमा मान सम्मान गराए झैँ नाटक गरे पछि फेरि गाउँबाटै विस्थापित गरायो जिताउने बहानामा पराजित गरायो जुन ठाउँ हिजो मेरो जय जय गराइन्थ्यो जुन ठाउँमा हिजो मेरो जय जय गाइन्थ्यो त्यहाँबाट आज किन मर्महित गरायो जिताउने वाहनामा पराजित गरायो मेरो अपिल यति हो मेरो अपिल यति हो मुक्त गराइदेऊ मलाई मेरो अपिल यति हो मुक्त गराइदेऊ मलाई तर्साएर अतांकी आतङ्कित गरायो खेल खेल्ने मैदानमा उपस्थित गरायो लाग्दै चाहिँ यो संसारमा आँसुको मूल्य रहेनछ लाग्दैछ यो संसारमा आँसुको मूल्य रहेनछ पीडा पोखे कार्य पनि स्थगित गरायो खेल खेल्ने मैदानमा उपस्थित गरायो जिताउने बाहनामा पराजित गरायो जिताउने बाहनामा पराजित गरायो घनश्याम मुरुहारीजीलाई यो सुन्दरचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु पृष्ठभूमिमा बजिराखेको यो सुमधुर आघा आवाजलाई अगाडि सार्छु त्यसपछि पुनः उपस्थित हुनेछु कार्यक्रम सँगै रहनुहोला भोलीस छुट्टी रुल पानी भोली छुट्टी कसलाई जोवन साट्ने माया गर्ने हजार हुन्छन् कसलाई जो भने यता पनि उता पनि तिम्रै भनी ढाँट्ने यता पनि उता पनि तिम्रै भनी ढाँट्ने विश्वासमा परेर विश्वासमा परेर बियो हुनुपर्छ भने आजै बाटा आफ्नो आफ्नो बाटोला दाम त्रभित्रै मरेको आत्मा कसले देखियो चिहानमा सरेको आत्मा कसले देखियो धुमपान मध्यपान बध्यताको लात लत कालो चित्र परेको आत्मा कसले देख्यो चिहानमा सरेको आत्मा कसले देख्यो परिचान बोकेर मेघगर्जनमा पहिचान बोकेर मेघगर्जनमा स्वर्गबाट झरिएको आत्मा कसले देख्यो चिहानमा सरेको आत्मा कसले देख्यो पीडा अनेक तर ढाकछोप गरी नाटक नै गरेको आत्मा कसले देख्यो चिहानमा सरेको आत्मा कसले देख्यो जन्ममा भाग्य ज्योतिषले राम्रै भने जन्ममा भाग्य ज्योतिषले राम्रै भने विदाताले हरे हारेको आत्मा कसले देख्यो चिहानमा सरेको आत्मा कसले देख्यो भाग्य खोज्दै दे हातमा छुरी लगाएर भाग्य खोज्दै हातमा छुरी लगाएर सबैतिर केेको आत्मा कसले देख्यो भित्र भित्र मरेको आत्मा कसले देख्यो चिहानमा सरेको आत्मा कसले देख्यो देवराज भन्तना बेवस अश्रुमली गोर्खादेखि उहाँले रचना पठाउनु भएको थियो यो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र अब भने हामी कार्यक्रमको निकै अन्तमा आइपुगेका छौँ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै बिसाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जसले मलाई रेडियोमा इन्टरनेटमा सुन्नुभयो सुनेर साथ दिनुभएको लागि तपाईँप्रति आभारी रहे रचना पठाउनुहुने तपाईँ सबै सबै सर्जकप्रति सलाम गर्न चाहन्छु अब हारी आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ पाइराखौँ र यतिन्जेल मेरो यो आवाजलाई तपाईको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने प्रविधिमा रहेर मलाई सहयोग गर्नुहुने दर्पण पारीका अननीय मित्र रिजन केसीप्रति आभार प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र म दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार दोराज